डक्टर केसी र समर्थकहरूद्वारा प्रधानमन्त्री निवास अगाडि धर्ना सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग चीन भ्रमणमा गएका अर्थमन्त्री महरा स्वदेश फिर्ता चिनिया राष्ट्रपति नेपाल आउने सकारात्मक सन्देश विश्वका तेह्र करोड मानिस अहिले मानवीय सहायताको भरमा बाँच्दै अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई अर्को झटका र ओलम्पिकमा निशाले आज विश्व नम्बर एक खेलाडी जेङ स्विङसँग प्रतिस्पर्धा गर्दै संसारकै तीव्र गतिका धावक बोल्टले ओलम्पिकमा तेस्रो कीर्तिमानी रचे प्रभावकारी सूचना बयानब्बे दशमलव दुई मेघार्जरनेटमा रेडियो प्रसारण भइरहेको दिउँसो तीन बजेकोटी खबरमा स्वागत छ म दिलिपेश देउबा सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै डाक्टर गोविन्द केसी र उनका समर्थकहरूले आज प्रधानमन्त्री निवास बालवाटार गाड़ी प्रदर्शन गरेका छन् आफूसँग भएको सहमति कार्यान्वयन गर्न दवाब दिन डाक्टर केसी र उनका समर्थकहरूले बालवाटारमा धरना दिएका हुन् उनीहरूले एक घण्टासम्म उभिएरै धरना दिएका थिए हामीसँग कुराकानी गर्दै डाक्टर केसीले विगतमा भएका सम्झौताप्रति सरकार गम्भीर नभएको भन्दै चेतावनी दिन आज धरनामा बसेको समेत बताउनु माग पूरा नभए अझ कडा संघर्ष कार्यक्रम अघि सार्ने रहेको थियो डा केसीले गत साउन उनासमा सा प्रधानमन्त्री पुष्पकमल ढालसँग भेट गरी सरकारसँग भएका सम्झौता र संसदमा दर्ता भएको चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने माग समेटिएको छ बुधे बुझाएका थिए आठौं अनशनको सोह्रौं दिनमा साउन नौ गते सरकार र डा केसी बीच चार सहमति भएको थियो सरकारले सहमति कार्यान्वयनमा चाँसो नदेखाएको डीको आरोप रहेको छ उनी शिक्षा ऐनमा संशोधन गरिनुपर्ने पाँच वर्षभित्र सरकारी शिक्षण संस्थामा मेडिकल स्नाकोत्तर पीजी पचहत्तर प्रतिशत निःशुल्क का हन्ने काठमाड् उपत्य का में दश वर्ष भया मेडिकल कलेज संबंध दिन नरेक प्रदेश में एवटा सरकारी मेडिकल कलेज स्थना हन्ने मेडिकल कलेज कंपनी ऐनअन्सार दर्ता हने प्रावधान खारिज करी सेवामूलक ऐन अन्सार दर्ता हन्ने लगाईत का मग रा आठ पटक आमरण बस प्रधानमन्त्री प्रचण्डका विशेष दूतका रूपमा चीन गएका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा आज स्वदेश फर्किएका छन् उनले चिनिया राष्ट्रपतिको नेपाल भ्रमणबारे सकारात्मक सन्देश पाएको बताउनु भएको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै महराले भने चिनिया प्रधानमन्त्री ली भेटमा बारे सकारात्मक कुराकानी भयो दुई देशका परराष्ट्र मन्त्रालय निरन्तर सम्पर्कमा रहने कुरा भएको छ आफ्नो चीन भ्रमण फलदायी र उत्साह पूर्ण रहेको भन्दै उप प्रधानमन्त्री महराले भने चिनिया राष्ट्रपतिको भ्रमणबारे सकारात्मक सन्देश पाएका छौ राष्ट्रपतिको भ्रमण कहिले हुने भयो त भन्ने संचारकर्मीहरुको प्रश्नमा महराले मिति भने तय भइ नसकेको बताउनु भएको थियो यसबारे चीनिया उच्च नेताहरूको छलफलपछि मात्रै निर्णय हुने महराको भनाइरहेको थियो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि चुनौतीपूर्ण अवसर प्राप्त भएको बताएका छन् शनिबार नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ प्रकाशको नेतृत्वमा आएको गोर्खा चौबारीको टोलीबाट बधाई तथा शुभकामना ग्रहण गर्दै प्रधानमन्त्रीले आफ्नो कार्यकाल चुनौतीपूर्ण अवसर भएको बताएका मन्त्री प्रचण्डले भने परिस्थिति निकै चुनौतीपूर्ण छ जनताका आकांक्षाहरू धेरै छन् मेरा लागि चुनौतीपूर्ण अवसर प्राप्त भएको छ यसपटक केही परिमाणमुखी कामहरू गर्नेछु भेटमा प्रधानमन्त्रीले गोर्खा जिल्ला ऐतिहासिक र परिवर्तनको आन्दोलनका दृष्टिकोणले पनि निकै महत्वपूर्ण भएको भन्दै निसल्ल मनले शुभकामना दिएकोमा सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभयो भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग उप एवं गृहमन्त्री विमलेन्द्र निधिले भेटवार्ता गर्नुभएको छ प्रधानमन्त्री प्रधान पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रूपमा भारत जानुभएका उप प्रधानमन्त्री निधिले शुक्रबार नयाँ दिल्लीमा राष्ट्रपति मुखर्जीसँग भेटवार्ता गर्नुभएको निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिनुभएको छ त्यस अवसरमा राष्ट्रपति मुखर्जीले भारतले सदैव नेपालमा शान्ति स्थिरता र विकास भएको हेर्न चाहेको बताउनु भएको प्रधानमन्त्री निधिले नेपालका राष्ट्रपतिका तर्फबाट भारतीय राष्ट्रपतिलाई पठाउनु भएको नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको थियो साथै राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका बारेमा समेत कुराकानी भएको थियो यसअघि राष्ट्रपति भण्डारीको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको थियो अब अवदेश बाहिरका खबर विश्वका तेह्र करोड़ मानिस अहिले मानवीय सहायताको भरमा बाँचिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ बाँच्नकै लागि सहायताको भर पर्नुपर्ने मानिसको संख्या अहिलेसम्मकै उच्च रहेको र यो मानव समुदायका लागि लाजको विषय भएको राष्ट्र संघका महासचिव वान मुनले बताउनु भएको छ द्वन्द खडेरी तथा अन्य कारणले विश्वका धेरै मानिस दण्डनीय अवस्थामा रहेको राष्ट्रसंघले जनाएको छ सहायताकै भरमा जीवन धान्नु अवस्था पीड़ादायक रहेको र त्यो भन्दा पनि दुःखदको कुरा आवश्यक परेका समुदायसम्म चाहेर पनि राहत सामग्री पुर्याउन नसक्नु रहेको राष्ट्रसंघको भनाइरहेको छ समस्यामा रहेका मानिसलाई अहिलेको अवस्थाबाट बाहिर ल्याउनका लागि विश्व समुदायको एकीकृत प्रयास आवश्यक रहेकोमा महासचिव वानले धेरै अभिभावक आफ आपदको अवस्थाबाट माथि उठाउन हरेकले दया हिंसा विरूद्ध आवाज उठाउन र परिवर्तनका लागि काम गर्न सक्ने वानको भनाइरहेको छ अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रंपला अर्को झटका लगे उनका मुख्य चुनावी प्रचारक नई ट्रंपन न सद राजीनामा दिया जिम्मेवारी संहाई महीनामें प्रचारक पाउल माना फोर्टले राजीनामा दिएका हुन् उनले किन छाडे भन्ने यकिन नभए पनि ट्रम्पले पछिल्ला दिनमा व्यक्त गरेका भनाईसँग विमति रहेकाले राजीनामा गरेको हुन सक्ने आकलन गरिएको छ उता अमेरिकाको विभिन्न शहरको ट्रम्पको नाङ्गो प्रतिमा उभ्याइएको छ विभिन्न सरकारले एक बदनाम र आलोचनाबाट घेरिएको व्यक्ति कसरी राष्ट्रपति बन्न सक्छ भन्ने प्रशं गर्न निवर्षत्र प्रतिमा ठहराइएको जनाइएको छ न्यूर्क टल, जस्ता एन्जलसन फ्रान्सिको क्लेबल्याण्ड जस्ताबर रियो ओलम्पिक अन्तर्गत नेपालकी टेक्वान्डो खेलाडी निशा रावलले आज प्रतिस्पर्धा गर्दै थिइन् सडसठी केजी माथिको तौल समूहमा निशाले अन्तिम स्वर्ण को खेल बेलुका पाउने आठ बजे हुनेछ निशाले चीनकी जेङ सुङसँग प्रतिस्पर्धा गर्नेछिन् पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेकी निशालाई चिनिया खेलाडी जेङसँग खेल निकै कठिन हुनेछ जेङ सडसठी केजी माथिको समुखी विश्व नम्बर एक खेलाडी हुन्ड पाएर ओलम्पिकमा छनौट भएकी निशाले यस खेलमा जेङलाई हराउन सके क्वार्टर फाइनलमा पुग्ने छिन् निशाले राम्रो तयारी गरेको र जति सक्दो राम्रो प्राविधिक खेल खेल्ने बताएकी छन् निशा रियो ओलम्पिकमा नेपालकी अन्तिम प्रतिस्पर्धी हुन् उनी सुदूरपश्चिम किशेली समेत हुन् अछामको कालिका गाविस स्थित सुगाली गाउँमा पृख्यौली घर रहेकी रावल हाल काठमाण्डको थापाथलीमा बस्दै आउनु भएको छ नेपालले रियो ओलम्पिकमा टेक्वान्डो पौडी एथलेटिक्स र आर्चरीमा प्रतिस्पर्धा गरेको छ पौडी र आर्चरीका खेलमा नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन् र जमै कन धावक उसैन बोल्टले रियो ओलम्पिकमा कीर्तिमानी तेस्रो स्वर्ण जितेका छन् यससँगै उनले लगातार तीन ओलम्पिकमा तीन स्वर्णको कीर्तिमान पनि बनाएका छन् बोल्टको प्रेरणामा जमैकाले रियो ओलम्पिकको चार गुणा सय मिटर रिलेमा स्वर्ण जितेको हो जीवनको नवौं स्वर्ण आफ्नो खातामा पार्दै बोल्टले आफूलाई संसारकै तीव्र गतिको धावकका रूपमा प्रमाणित मात्र गरेनन् यस यस प्रतिस्पर्धामा उनलाई जित्ने कोही नभएको सिद्ध पनि गरिएको छ उनको टोलीले सडतिस मिनट सताइस सेकेण्डमा उपाधि हात लगाएको हो बोल्टुले यसअघि 100 मिटर र 200 सय मिटरमा स्वर्ण जितिसकेका छन् दुई हजार आठको बेजिङ 2012 को बाह्रको लण्डन ओलम्पिकमा पनि बोल्टुले तीनवटै प्रतिस्पर्धामा स्वर्ण जितेका थिए ट्रिपल ट्रिपलको ह्याट्रिक गर्दै बोल्टुले ओलम्पिकबाट शानदार ढंगले पनी यो सँगै दिउँसो तीन बजेको युनिट खबर सकिने लागेको छ अन्तिमा प्रमुखहरू डक्टर केसी र समर्थकहरूद्वारा प्रधानमन्त्री निवास अगाडि धर्ना सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग चीन भ्रमणमा गएका अर्थमन्त्री महराज स्वदेश फिर्ता चीनिया राष्ट्रपति नेपाल आउने सकारात्मक सन्देश विश्वका तेह्र करोड़ मानिस अहिले मानवीय सहायताको भर्मा बाँच्दै अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई अर्को झटका र ओलम्पिकमा निसाले आज विश्व नम्बर एक खेलाडी जेङ सुङसँग प्रतिस्पर्धा गर्दै संसारकै तीव्र गतिका धावक बोल्टले ओलम्पिकमा त्यसो कीर्तिमान रचे गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी तपाईँलाई धन्यवाद तपाईँ हाम्रा युनिटी डट दोट कम डट एनपीबाट पढ्न र चाहिएको बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ नमस्कार